नमस्कार अर्पणसँगै कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान सात बजेकोमा स्वागत छ म ध्रुवराज खनाल चितवन राष्ट्रिय नै कुञ्जले यो आर्थिक वर्षमा उल्लेख्य आमदानी गरेको छ चालु आर्थिक वर्षको 11 महिने समय अर्थात जेठ महिनासम्म चितवन निकुञ्जले अठार करोड सतहत्तर लाख बयालिस हजार एक सय सत्तालिस आमदानी गरेको छ आर्थिक वर्ष समाप्त हुन एक महिना बाँकी रहँदा नै झन्डै उन्नाइस करोड रुपियाँ आमदानी गरेको निकुञ्जले आर्थिक वर्षको पुरा समयमा बिस करोड रुपियाँको हाराहारीमा राजस्व संकलन गर्ने सम्भावना छ गत आर्थिक वर्षमा 9 करोडको हाराहारीमा राजस्व सङ्कलन भएको ज ने विभिन्न दस शीर्षक राजस्व उठाउने गद तर पर्यटक शुल्क मुख्य आमदानी हो गत वर्ष देखि पर्यटक शुल्क अत्याधिक वृद्धि लाभ राजस्व संकट में पड़े पर्यटक शुल्कमा तिन गुणासम्म वृद्धि भएको छ पर्यटक शुल्क बढाउँदा राजस्व सङ्कलनमा पनि त्यही अनुरूपको प्रभाव परेको हो चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमल जङ्गकुम्बरले भन्नुभयो निकुञ्ज घुम्ने पर्यटक गत वर्षभन्दा घटे पनि आमदानी बढेको हो चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत टिकाराम पौडेले दिएको जानकारी अनुसार गत आर्थिक वर्षको जेठसम्मका निकुञ्जमा एक लाख तिरसठी हजार एक सौ अन्ठानबे जना पर्यटक घूमना आया थे यो वर्ष एक लाख सत्तालीस हजार चार सौ उतीस में सीमित भैया गत आर्थिक वर्ष को जेठ सम कुल राजस्व आठ करोड़ सत्तालीस लाख छप्पन हजार तीन सौ बीस रुपया संगकलन थी यो वर्ष झण्डै सोह्र हजार पर्यटक कम हुँदा पनि राजस्व सङ्कन गत वर्षको उही अवधिको भन्दा दस करोड उनातिस लाख पचासी हजार रुपियाँ बढी भएको छ यसले गुणस्तरीय पर्यटनको अभियानलाई सहयोग पुर्याएको देखिएको छ प्रमुख संरक्षण अधिकृत कुबरले भन्नुभयो कम संख्यामा पर्यटक ल्याउने तर शुल्क बढाउने नीतिले जैविक विविधताको धनी चितवन नैकुञ्जमा मानवीय चाप पनि कम हुने र राजस्व सङ्कन पनि राम्रै हुने देखिएको छ अवैध रूपमा हतियार बोक्नेहरूले प्रशासनलाई चुनौती दिएका छन् यसअघि प्रशासनले अवैध हतियार बुझाउन भने पनि केही अवैध हतियार हुनेहरूले प्रशासनको सार्वजनिक सूचनालाई व्यवस्था गरेको पाइएको छ गृह मन्त्रालयले नै झन्डै दुई महिनाको समय अवैध हतियार बुझाउनका लागि आदेश दिएको थियो चितवनमा अमेरिकन चाइनिज र इटालियन पेस्तोल बढी प्रयोगमा आउने गरेको पाइएको छ प्रहरले दिएको जानकारी अनुसार हतियार पक्राउ सम्बन्धी जानकारी अनुसार तिन वर्षको समयमा चारवटा अमेरिकन पेस्तोल एकवटा चाइनिज र एकवटा इटालियन पेस्तोल बरामद भएको छ त्यस्तै अमेरिकन पेस्तोलमा प्रयोग हुने उन्नाइसवटा गोलीसमेत प्रहरले बरामद गरेको छ अमेरिकन पेस्तोल अन्य पेस्तोलका तुलनामा आधुनिक र शक्तिशाली मानिन्छ त्यस्तै एक चाइनिज पेस्तोलसहित यसमा लाग्ने तिनवटा गोली प्रहरले दुई वर्षअघि बरामद गरेको थियो प्रहरीले दुई वर्ष अघि तिनवटा रिभल्भर र त्यसमा प्रगुने हुने तिन थान गोली बरामद गरेको जनाएको छ त्यस्तै ते चारवटा कटुवा पेस्तोल पाँचवटा भरुवा बन्दुक एकवटा भरुवा पेस्तोल र एउटा इयर बन्दुक व्यक्तिसहित पक्राउ गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ तीन वर्षको अवधिमा बेबारिसी अवस्थामा भरुवा बन्दुक तीन थान पेस्तोल एक थान र कटुवा पेस्तोल एक थान फेला पारेको प्रहरीले जनाएको छ तिन वर्षकोमा अठाइसजना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ यसबिचमा सुदुवन प्रहरले तेह्र थान पेस्तोल तिन थान रिभल्भर र नौ थान बन्दुक बरामद गरेको छ आर्थिक वर्ष दुई हजार सडसठी अडसट्ठीमा दस थान हतियार र चौबिस थान गोली अडसट्ठी उनासत्तरीमा पाँच थान हतियार र सात थान गोली तथा आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीमा थान हतियार र छ थान गोली बरामद भएको प्रहरले जनाएको छ खुल्ला रूपमा अवैध तिहार बोक्ने पछिल्लो उदाहरणका रूपमा यसै हप्ता मात्र चितवन प्रहरीले एक युवकलाई एक थान पेस्तोल सहित पक्राउ गरेको छ पक्राउ पर्नेमा भन पसार बस्ने वर्ष बिसका जितेन्द्र बहादुर कटेल रहेका छन् चितवनको कला र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले मिस चितुवन दुई आयोजना हुने भएको छ मिस चितवन दुई हजार तेह्रको आवेदन फारम खुल्ला भएको आइतबार नानगढमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ मन्जरी ग्रुप प्रालीको प्रस्तुतिमा हाइवे नेटवर्क नेपालले आयोजना गरेको मिस नेपाल, गरे नेपाल प्रतियोगितामा चितवनको कला र संस्कृतिलाई पहिचान गरिने आयोजकको दावी छ चितवनका सोह्रदेखि तेइस वर्षसम्मका युवा युवतीहरूको सहभागितामा प्रतियोगिता सञ्चालन गरिने हाइवे नेटवर्क नेपालका प्रमुख दिपेन्द्र के श्रेष्ठले बताउनुभयो प्रतियोगीहरूले सामान्य मापदण्डलाई पालना गर्नुपर्ने आयोजकको भनाइरहेको छ एसएलसी पास भएका पाँच फिटभन्दा माथि उचाइरहेका युवतीहरू प्रतियोगिताको लागि योग्य हुने आयोजकले बताएको छ मिसिदोनको उपाधि विजेताले पन्ध्र हजार नगदसहित एउटा म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाउनेछन् पूर्वी चितवनको एकमात्र सरकारी अस्पताल रत्नगर अस्पतालको पूर्वाधार विकासका लागि अस्पताल निर्माणको उद्देश्यले आयोजना गरिएको महायज्ञमा बोलकबोल गरिएका दान रकम सङ्कलन गर्न पुन अभियान चलाइने भएको छ रत्नगर उद्योग वाणिज्य सङ्घले अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर कृष्ण पौडेलको स्वागतको लागि आयोजना गरेको कार्यक्रममा अस्पतालका अध्यक्ष जनी अहमद शेखले सञ्चार माध्यमबाट आह्वान घर दैलो र पत्राचारका माध्यमबाट रकम सङ्कलन अभियान चलाइने जानकारी दिनुभयो दानका लागि कबल गरेको अडतिस लाख रुपियाँ सङ्कलन बाँकी रहेको उहाँले जानकारी दिनुभयो सरकारले अस्पताल सञ्चालनका लागि तत्काल स्वीकृति नदिनु मागेका कागजातहरू व्यवस्थित नराखिनु लगायतका कारणले पनि समयमा दान रकम सङ्कलन हुन नसकेको जानकारी दिँदै उहाँले अब सबै वातावरण तयार गरिएकाले रकम सङ्कलन हुने विश्वास व्यक्त गर्नुभयो कार्यक्रममा सङ्घका अध्यक्ष दिपक कुमार कर्मचारीले डक्टर पौडेललाई स्वागत गर्दै पूर्वेशको प्रभावकारी स्वास्थ्य सेवाका लागि रत्नगर अस्पतालको विकास हुन अत्यावश्यक रहेको बताउनुभयो मेडिकल सुपरिन्टेन्डेन्ट डक्टर कृष्ण पौडेलले आफू रत्नगर निवासी भएकाले इसको विस विस्तार का क्रियाशील रहने बताउँदै यसमा नगरवासी र स्थानीय सङ्घ संस्थाको सहयोग अपरिहार भएकोमा जोड दिनुभयो कार्यक्रममा रत्नगर उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले संस्थाको गृजना निर्माण गर्न सकी विभिन्न दाताहरूको सहयोगबाट विकास गर्न सकिने बताउनु भयो कार्यक्रममा पूर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रीय सदस्य गोपाल कर्माचार्य सङ्घका पूर्व अध्यक्ष नारायण काजु श्रेष्ठ केशव नारायण श्रेष्ठ सङ्घको कोषाध्यक्षदु भट्ट सदस्य रुनाथ भट्ट निरज श्रेष्ठ लगायतले बोल्नु भएको थियो यसबीच रत्नगर उद्योग वाणिज्य सङ्घले रत्नगर अस्पताललाई द पंखा प्रदान गरेको छ सङ्घका अध्यक्ष दिपक कुमार कर्मचारीले अस्पतालका अध्यक्ष जनी अहमद शेख र मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर कृष्ण पौडेललाई पङ्खा हस्तान्तरण गर्नुभएको थियो नेपाली कङ्ग्रेस जिल्ला कार्यसमितिको विशेष बैठकले मनोनित गर्न बाँकी रहेका पदाधिकारी मनोनयन गरेको छ उपसभापतिमा रेल सचिवमा सुनिल श्रेष्ठ सहसचिवमा हरिशचन्द्र महतो र प्रवक्तामा साजन कुमार महतो मनोनित भएका छन् कङ्ग्रेस जिल्ला सभापति टेकप्रसाद गुरुङको सभापतित्व तथा केन्द्रीय सदस्य नरहरी आचार्यको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको थियो प्रजातान्त्रिक विचारसम्म चितवनको नयाँ नै नेतृत्वमा नारायण चालिसा निर्वाचित हुनुभएको छ समाजको शनिबार राति अबेर सम्पन्न निर्वाचनले अध्यक्षमा चालिसलाई निर्वाचित गरेको हो चालिसले प्रतिद्वन्दी राजेश्वर खनाललाई पराजित गर्नुभयो चालिसले एक सय चौवालिस मत प्राप्त गर्नुभयो सचिवमा प्रतिद्वन्दी रामजी अधिकारीलाई पराजित गर्दै एक पौडेल निर्वाचित हुनुभयो पौडेलले एक अधिकारले त्रियासी मत प्राप्त गर्नुभयो उपाध्यक्षमा वसन्त पराजुली र कोषाध्यक्षमा श्रेेशचन्द्र वागले निर्वृद्ध चयन हुनुभएको छ समाजका अध्यक्ष डाक्टर ईश्वरी राज लौडारीको अध्यक्षतामा सम्पन्न अधिवेशन उद्घाटन समारोहमा सचिव डाक्टर हरिहर पौडेलले सचिवको प्रतिवेदन र कोषाध्यक्ष रामजी अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो आगामी संविधान सभाको निर्वाचनलाई मध्यनजर गरी चितुवनमा अखण्ड नेपाल पार्टी गठन गरिएको छ सह समाजवाद राष्ट्रिय अखण्डता र सामाजिक सद्भावको नारासहित चितवनमा सम्पन्न भेलाले एक सय एक सदस्यीय कार्य समिति अन्तर्गत कार्कीको अध्यक्षतामा बत्तीस सदस्यीय समिति गठन भएको छ सचिवमा कृष्ण प्याकुरेल छेत्री महिला उपाध्यक्षमा मनकुमारी सेन लगायत रहेका छन् डाक्टर नारायण सिंह पुनकुबरको प्रमुख आतिथितामा थियो. नेपाल सुकुम्बासी सङ्घर्ष समिति रत्नगरले धोरीकर र भूमिकर लागू गर्नुपर्ने माग गरेको छ आफरले भोग चलन गर्दै आएको भूमिमा स्थायी रूपमा बसोबास गराएर धोरीकर र को व्यवस्था गर्नुपर्ने उनीहरूको भनाइ छ धोरीकर र भूमिकर लागू गर्न दबाब दिने उद्देश्यले हिजो रत्नगरमा आयोजना गरिएको शान्ति र्याली पछिको कणसभामा बोल्नेहरूले धुरीकर र भूमिकरको लागि जस्तोसुकै बलिदानी दिन तयार रहेको बताएका थिए रत्नगरका वडा नम्बर तेह्रमा रत्नगरका तेह्रवटामा करिब पन्ध्र सय बसोबास रहेको छ र्यालीमा प्रत्येक ओडाका सुकुम्बासीहरूको सहभागिता रहेको थियो टिकौली पुलदेखि सुरु भएको ऱ्याली बकुलर टाँडी उद्योग वाणिज्य सङ्घ हुँदै पुनः बकुलर चौकमा पुगेर कोट सभामा परिणत भएको थियो कृषि <स्टाथ> क्षेत्रमा आधुनिक प्रविधि भित्राउने क्रममा अहिले चितुवनमा पनि धान रोप्ने मेसिन आएको छ बिस वर्ष जापानमा काम गरेर फर्कनुभएका भनपा स लङ्कुका रवि गैरेले सो मेसिन चितुवनमा ल्याउनु भएको हो बिस वर्ष पहिले जापानबाट सञ्चालन गरेको मेसिन नेपालमा आएको यो पहिलो पटक हो इजु लङको स्थित गैरीको घरमा एक कार्यक्रमका बिच सो मेसिनको उद्घाटन गरिएको छ गैरीले हाल रोप्ने मेसिन दुईवटा ल्याउनु भएको छ एकपटकमा आठवटासम्म गुबा रोप्ने मेसिनलाई बाह्र लाख रुपियाँ र चारवटासम्म गुबर रोप्ने मेसिनलाई नौ लाख रुपियाँ पर्दछ आठवटासम्म गोबु रोप्ने ठुलो मेसिनले एक घन्टामा एक बिघहा धान रोप्न सक्छ एक बिघहा रोप्दा चार लिटर मात्र पेट्रोल खपत हुने गहिरेले जानकारी दिनुभयो मेसिनले धान रोपेको ज्याला प्रति मिनेटको एक रुपैयाँ एक सय रुपियाँ ट्रेमा उमारिएको बिउ सो मेसिनमा राखेर रा। जापानी नागरिक तोसिताका तानाबेले गहिरेको खेतमा रोपाइ गरेर देखाउनु भएको थियो रत्नगरमा रहेका मुस्लिम समुदायको सम्पदा संरक्षण गर्ने उद्देश्यले आयतबार समिति निर्माण गरिएको छ रत्नगर दुईमा रहेको दारुल ए कुरान मदरसा पाठशालामा भएको बेलाले हाजी नबी हसनको सम जगतमा एघार सदस्य समिति निर्माण गरिएको हो समितिको सचिवमा रहिम बक्स कोषाध्यक्षमा अफ्ताब आलम रहनु भएको छ यस्तै सदस्यमा रुस्तम अली मुस्ताज अली जित्रिक अन्सारी वकिल अन्सारी शाह मोहम्मद अन्सारी नबी हसन सलिम मोहम्मद शेखो अर्पणजनावाजको अर्पणजनावाजमा हाम्रो प्रश्न छ नेकपा माओवादीको पोखरामा जारी केन्द्रीय समितिको बैठकले निर्वाचनका सम्बन्धमा कस्तो निर्णय गर्ला जस्तो लाग्छ ए सहभागी हुने खालको बहिष्कार गर्ला र निर्वाचन नै हुन नदिला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 पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटोडा बिरग सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मुगलिन मोगलिन्दुमाचास एकसट्ठी सात सय त्रिचालिस ट्राफिक खबर संगे हम स्थानीय समाचार को अंत्य में गांव में कई घटना दुर्घटना घटे अवजनिक चाशो का विषय में कुनै कार्यक्रमको आयोजना गर्दै हुन्छ भने हामीलाई जानकारी गराउनुहोला जानकारी गराउने हाम्रो फोन नम्बर ती ती हो शून्य छप्पन्न पाँच त्रिसठी दुई सय पच्चिस पाँच त्रिसठी तिन सय तिस फ्याक्स नम्बर शून्य छप्पन्न इमेल इन्टरनेटको सुविधा छ भनी हामीलाई इमेल पनि गर्नुहोला इमेल ठेगाना हो रेडियो डट अवस्त अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा बाट डब्लु डट रेडियोभरेकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचार सकियो खनाल ध्रुवराजाई नमस्कार